नमस्ते सबलाारायण एक खड़का रेडियो सगरमाथ और शैली थिएटर को संयुक्त प्रस्तुति रेडियो नाटक चौबाट में यहाँ सब स्वागत कर नाटक नियमित सुन्न ए भिडियोको तल रहेको रातो बटन क्लिक गरेर सब्सक्राइब गर्नुहोस् र नाटक अपलोड हुने बित्तिकै थाहा पाउन सब्सक्राइब गरेपछि देखिने घन्टी आकारलाई पनि क्लिक गर्न नभुल्नुहोला आज चौबाटोको पैँतालिसौँ भाग हो नयाँ भागमा यहाँहरूलाई स्वागत छ चा। र नयाँ भाग सुरु गर्नु अघि अघिल्लो अङ्क म दोहोऱ्याउँदैछु भाग चौवालिसमा प्रशान्तले कति रमाइलोसित पवित्रलाई एनिभर्सरीको सरप्राइज दियो एनिभर्सरी बिर्सियो भनेर रिसाएकी पवित्र मक्ख परि रात परिसकेकोले पवित्र प्रशान्तकै घर बस्ने भए उसले भाइलाई वर्षाकै घरमा बस्ने भनेर ढाँटे अब कसरी अगाडि बढ्छ त कथा आउनु सुनौ भन्नु सरा कस्तो भयो एक्जाम राम्रो भयो म यता कलेज आएको छु कि बुक एक्सचेन्ज गर्न लाइब्रेरीमा एकैछिनमा आइहाल्छु किन ए हो हेरौँ त ल ल ल स्मृति हो oh, ए राम्रो भएछ नि त मेरो आउँछ सा. सारा नत्र हेर्दै गर नि त म आइहाल्छु फेरि जामसम्म पर्छ ढिलो होला भनेर किसिम हो ए ल ल म नवीन्दाले पुऱ्याइदिनु भन्छु नि त ल सारा हजुर मम्मी त मात्रै लुगा धुँदै होइस थाहा छैन रिजल्ट आको? मम्मीलाई सारा यता आउ त ल यहाँ बस् रिजल्ट हेर्नुभन्दा अगाडि नि म तिमीलाई केही कुरा भन्छु एउटा यता राखिदिन्छु ल बस्छ यहाँ बस् तिमीलाई पढाएको काम के हो जस्तो लाग्छ खै राम्रो सब्जेक्ट पढ्ने राम्रो जब गर्ने त्यही त हो नि अह होइन पढाइको काम तिमलाई सभ्य असल अनि इमानदार मान्छे बनाउने हो हाम्रो स्कुलमा जे पढाइ हुन्छ नि त्यसको खासमा भन्यो भने केही कामै छैन हाम्रो स्कुलहरूले त घोक्न मात्रै सिकाउँछन् जो घोक्न जान्दैन उसको बेचत गर्छन् उसलाई तेरो यो संसारमा केही काम छैन भनेर विश्वास त गराउँछन् त्यति हो हो कि होइन भन त खो दि अस्ति नै तिमीले मेरो पढेर खाने दिमागै छैन रे भनेर भन्यो कसले हो भन्थ्यौ नि कसले भने थियो त्यो त सबले भन्छन् नि सर मिसले मम्मीले हो त्यही त भने मैले तिम्रो दिमाग साँच्चै छैन जस्तो लाग्छ तिमीलाई खोइ दिमागमा बस्थ्यो नबसेपछि होला जस्तो लाग्थ्यो अलि त अलि राम्ररी नपढेर हो कि जस्तो लाग्छ देख्यौ उनीहरूले तिमीलाई विश्वास त गराइदिइसके तिम्रो दिमागै छैन तिमीले पढेर खानै सक्दैनौ भनेर तिमीले आफैलाई विश्वास गर्न छोडेपछि कसरी पढ्न सक्छौ होला भन त किताब र स्कुल नि सारा माध्यम मात्रै हुन् कि हामीलाई ज्ञानी बनाउने हाम्रोमा त शिक्षाको उद्देश्य नै फेरि दिइसके धेरै पढेर के गर्ने भन्दा डाक्टर इन्जिनियर भन्ने अरे अनि टन्न कमाउने सबैको दिमागमा यति छ स्कुलको पेरेन्ट्सको तिम्रो मेरो सबैको तर पढाइको काम त ज्ञानी बनाउने होइन र हाम्रोमा त धेरै पढेका भन्ने मान्छे नै भ्रष्टाचारी फटा अपराधी अरूलाई दुःख दिनेहरू छन् अनि यस्तो पढाइ पढेर के काम भन त हुन त हो तर हजुरले भने मैले राम्रै बुझिनँ कि छोड्दै मैले भनेको सबै तिमीले बुझ्न नि पर्दैन एउटा कुरा जिन्दगीमा के नबिर्छ भने नि तिन घन्टाको इक्जाममा एउटा स्टुडेन्टले लेखेको कुराले उसको क्षमता नाप्न कहिले नि सकिन्न ल आज तिम्रो ग्रेड नराम्रो आउला अरे तर तिमी यथार्थमा कति असल छौ कति बुझ्ने छौ कति सहयोगी अनि मिलनसार छौ अनि कति मिठो खानेकुरा बनाउँछौ धनिया र खुर्सानीको कति स्याहार गर्छौ तिम्रो ग्रेडले भन्छ भन्दैन त्यसैले आज जे जस्तो रिजल्ट आयो नि आई वन्ट यु टु नो द्याट बिलिभ द्याट यु क्यान डु एनीथिङ थोरै ग्रेड आयो भन्दैमा मन खुम्च्याउनु पर्ने केही छैन है हस् तिमीलाई चित्तो बुझेन भने फेरि इक्जाम दिने त छँदैछ नि सि विलवेज हेभ अप्सन्स ओके अब हेरौँ हस् ल ल सिम्बल नम्बर लेख तिमी हेर्छौ कि म हेर्थ्यौ हजुर भन्दैछ न नभन्छु ए भन्छ भन्छ ल मलाई ट्रिट चाहियो के रे के आएछ सी प्लस बधाई छ फेरि इक्जाम दिनु परेन छ्या सिप्लसको नि बधायो रे ल अनि के त राम्रो होइन त म त फेरि दिने हो एक्जाम किन नि साइन्स पढ्न पाइहाल्छौ नि यति भए अँ uh, सबभन्दा नराम्रो कलेजमा राम्रो कलेज भने सम्झाय के टन्न मार्क्स ल्याउने स्टुडेन्ट भएको कलेज फेरि त्यही कुरा अघि त्यत्रो सम्झाए सम्झाहाल्यो फेरि त्यही कुरा होइन के दिदी मलाई गरेर देखाउनु छ मलाई कमजोर भन्नेहरू के अगाडि गरेर देखाउनु छ एक लिनु त राम्रो नि अब तिमीले एघारमा राम्रो गर नि त त्यसो भए तिमीले यता फेरि प्रिपेयर गर्न लगाउने टाइम त उता लगाउने नि त्यसो पो त बुद्धिमान मान्छेले लाटी फेरि उयो कुरा आउँछ के अर्कालाई देखाइदिनु पर्ने हो त हजुर त भनिहाले चिन्छ नि हजुरको जहिले राम्रो मार्क्स आउँछ अनि मेरो मार्क्स राम्रै आउँछ तर मलाई यसको घमण्ड लाग्दैन साह्रो मभन्दा कति धेरै असल कति मेहनती मान्छे छन् जहाँ तिन घन्टा राम्रो लेख्न सकेँ भनेर म मान्नुपर्ने कुनै कारण छैन मेरो शिक्षाको मापन त मेरो गुणले गर्ने हो मेरो सर्टिफिकेट र मार्कसिटले हो र मलाई नि हजुर जस्तै बन्न मन छ यो, बाट दुलो यो बाट चा? ना? ना चा बाटो चाहिँ अलिक धुलो कम रहेछ है नभए किन जाऊरायो हराउन त हेर तिमीले मलाई भक्तपुरको गल्लीमा लगेर छोडिदिने हराउँदिन कि म दुःख पाइन्छ भनेको पो त के भयो त जति लामो बाटो उति धेरै कुरा गर्न पाइन्छ ए त्यस्तो पोम तिम्रो ना। अर्को <laughs> नाम हो, था के हो थाहा छ कि परेन त्यो भन न पहिला किनभने राखेको होइन क्या अरे कसले त अमनले किनभने पार्वती चाहिँ तिमीलाई याद छ अस्ति नै हामी इन्डिया गएको बेला ममताहरूले मेरो गर्लफ्रेन्ड छ कि छैन भनेर सोधेको थिएँ अमनलाई अनि त्यसले मलाई थाहा छैन महादेवी जस्तो जटाभित्र लुकाएर राखेको छ भने अर्कै कुरा भनिदिएको रहेछ अनि यता हाम्रो पनि त्यस्तै भयो नि त अन्त पार्वती भन्छन् तिमीलाई भन्छन् <laughs> भन्छन् पो अँ ममताहरूले पनि भन्छन् ए ममतासित तिम्रो आजकल राम्रै बोल्छ चा? पहिला जस्तो चाहिँ बोल्दिन बोल्न चाहिँ बोल्छु हामीले यस्तै बेडहरू किन्यौँ नि बुवाले पैसा पठाइदिनु भएको मलाई चाहिँ नबोलाएको दिदीसित किन्न गएको बेला तिमीलाई किन बोलाउनु दिदीसँग मात्रै धल पवित्र पनि आँकी थिए किन ढाँटेको होइन भइन्छ कति चिया गर्मीमा त्यसो भए चिसो खाऊ न तिमीलाई खान मन लागेको होइन अनि मेरो प्लान्टलाई पानी हाल्दैछौ नि हेर न कुरा फेरेको मैले भन्दा धेरै तिम्रै सालीले हाल्छ धेरै <laughs> <laughs> पानी हालेर मारिदियो नि फेरि माया ओहो <laughs> लिङ्क गराएको केसँग हेर नै हो त्यो प्लान्ट कसै गरी मरिहाल्यो भने पनि मर्दैन मेरो माया त हेरु तिम्रो चाहिँ डाउट लाग्छ ए किन चाहिँ तिमीलाई सारा पवित्र अभय अनि तिम्रै नवीन्दायी भए पुगिहाल्छ तिम्रै नवीन्दाई रे मा लाने Are you I know, you're मान <laughs> के भन्न के पढ्ने मान्छे अर्काको विचार मन परे नि कस्तो नबिन दाई हामी सबैको दाई हो के मिलन हि इज अ गुड पर्सन मलाई आफ्नै बहिनी जस्तै गर्नुहुन्छ मेरो पनि दाई नभएर होला आफ्नै दाई जस्तै फिल हुन्छ थाहा छ दाईको फोनमा मेरो नाम के भनेर सेभ छ हौ वर्षा नानी एता हेर न के ठुस्केको गु जसरी बसेर को बस्यो त्यसरी म म बसेको हो हाँस न म काउ काउ लगाइदिउँ त ऊ बल्ल हाँस्यो पनि अलिकति अब म पनि बाइक किन्ने हो किन नि नवीन राईको बाइकमा नहोस् भनेर होइन अनि पहिले त आफ्नो जागिर नभए नकिन्ने मलाई हिँड्न मनपर्छ यति बाटो त कति छ र हेल्दी भइन्छ भन्थ्यो त कहाँ गयो त्यो गाडीमा आउनु जानु कस्तो गाह्रो हुन्छ सधैँ हिँडेर साध्य लाग्दैन नि क्लास जानु ढिलो हुन्छ दुनियाँको छोराछोरी त्यस्तै बसमा हिँडेर भएको छ तिमीलाई मात्रै हुँदैन घाटा हुँदैन गतिलो रिजन भयो किन ठिक छ यतिकै नवीन दाईको रिस्कले हो भने नकिन मात्रै भनेको के त्यस्तो होइन चिसो सक्का बाँकी छ अरे एउटा ए मेरो इक्जाम सकेपछि है तिम्रो इक्जाम स्टार्ट अँ अब यसलाई एक्जामको डेट लिदेऊ अँ भने त्यसले हिजो फोन गरेको थियो बोल्दा बोल्दै झ्यापै काट्यो प्रेक्षा आयो अनि त्यो गदा कुन दिन थाहा पाएर हङ्गामा गराउँछु अनि नवीन दाहिले पनि त्यही भन्नुभएको थियो अस्ति एक्काइस तारिकमा छ एक्जाम एक्काइस नै भनेपछि त आइहाले दुई हप्ता छ ए सुन न सारालाई कलेज एडमिसन गराउनु पऱ्यो कि आ, के पढ्ने रे चाइन्स उसलाई एग्रिकल्चरिस्ट भन्नु मन छ गाउँघर खेती नगरेर खुर्क जाउ न त्यसै भएन ए अनि तिम्रो र साराको त बेट रहेछ नि त खुर्सानी र गोलभेडाको अँ के रहेछ थाहा भयो हेर्दै हौ तिमीले झ्याली गर्नु ओछ्यानमै दिन आउनु न त्यसको पात अहिले अलिक बढिया छ गर्दै आउँछ के पात हाल्दै आउँदा त खुर्सानी हो कि जस्तो छ तिम्रो के अरे खुर्सानी होइन सारा पनि यस्तै भन्दै थियो अनि मैले कपाल भन्छन् तिमीहरूलाई भनेको त के भयो त मिलन त ह्यान्सम हुनुहुन्छ क्यारे रे ठिकै त भनिन्सले गर्नु सोध्छ साँच्चीकै भनेपछि त गरिहाल्ने हो क्या छैन देख्यौ त्यही भएर त बाइक किन्छु भनेको अहिले बाइक भएको भए कति सजिलो हुन्थ्यो यहाँ सुन मैले नि कहिले कम्प्लेन गराएको छु तिमीसित हिँड्नु पऱ्यो भनेर छैन मैले त्यस्तो भने कहाँ हो त जसरी बाइक हुनुको आफ्नै बेनिफिट छ नि नहुनुको नि उस्तै मजा छ तिमीले मेरो बाइक किन्नु पर्दैन के बुझौ आई लभ वकिङ विथ यु हेर्नुहोस् हामी नजानी नजानिँदै तरिकाले एकअर्काको जिन्दगीमा कति गहिरो प्रभाव पारिरहेका हुन्छौँ वर्षा अनि साराको कथाले हामी तपाईँहरूको जीवनमा समेत प्रभाव पारोस् भन्ने चाहन्छौँ के हामी त्यसो गरिरहेका छौँ छौँ वा छैनौँ जे भए पनि हामीलाई भन्नुहोला है त हामीलाई फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र एसएचएआइएलई शैली डट थिएटर वान आजको भागमा अभिनय गर्ने कलाकारहरू समापिका गौतम आर्य न्यौपाने दुर्गा कार्कीलाई धेरै धेरै धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढा थोकी साथै सहकर्मी आश्विन थपलियालाई धन्यवाद दिँदै म नारायणी खड्का बिदा हुन्छु चौबाटो सुन्दै गर्नुहोला चौबाटोलाई माया गर्दै गर्नुहोला बाई बाई